नमस्कार अर्पण लागी सदैं का लागी ट अनबाट पनिुवरा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय विस्तारित बैठकको प्रतिवेदन लेखनमा व्यस्त रहनु भएको छ संसार गतेको लागि बोलाएको केन्द्रीय विस्तारित बैठकमा प्रस्तुत गर्ने एजेन्डा र प्रस्ताव लेखनका लागि प्रचण्ड हिजो काभ्रेको धुलीखेल जानु थियो धोलीखेल स्थित हिमालयन हेरोजा होराइजन होटलमा बस्नुभएका प्रचण्डको साथमा उहाँ निकटस्थ नेता एवं पार्टी प्रवक्ता अग्निप्रसाद साबकोटा पनि सहभागी हुनुहुन्छ धोलीखेल रहँदा प्रचण्डले नेताहरूको बडुवासहितको सङ्गठनात्मक प्रस्ताव तयार पार्नुका साथै उपाध्यक्ष भट्टराईको पदत्यागका बारेमा समेत प्रतिवेदन तयार गर्ने प्रवक्ता साबकोटाले जानकारी दिनुभयो नेपाल परिवार दलका का केन्द्रीय अध्यक्ष एकनाथ ढका चार मुख्य राजनैतिक पार्टी असफल भईस जनतावटे पार्टी को विकल्प रोज्पर्ने बेलाटी को, को, को राष्ट्रीय जनजागरण अभियान कलागी का झलारी पुग्न भाई अध्यक्ष ढका ने चार पार्टी की सत्ता लोछाचूडी कारण संविधान सभा विघटन भई संविधान बन न सकते शांति सुरक्षा को अवस्था कमजोर चार वै दल को अक्रमण्यता देश में बेरोजगारी बढेर सत्तरी प्रतिशतमा पुगेको महिला हिंसाका घटनामा निकै वृद्धि भएको आन्तरिक सुरक्षा व्यवस्थामा देश के कमजोर भएको महँगी र भ्रष्टाचारले प्रशय पाएको आरोप उहाँले लगाउनुभयो राजनैतिक दलहरूले सत्ताका लागि मरिमेट्ने प्रविधिका कारण देशमा विकास निर्माणका कार्यमा उल्लेख्य प्रगति हुन नसकेको उहाँले बताउनु नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनाव बहिष्कार गर्ने नेकपा माओवादीको नीति अराजकताको उपज भएको बताउनु भएको छ प्रेस क्लब अफ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गौतमले राजनैतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको भन्दै निर्वाचन बेथोल्सु भन्नु अराजक मानसिकता भएको बताउनुभयो निर्वाचन भए मात्र संविधान बन्ने र संविधान बने मात्र सबै समस्या समाधान गर्न सकिने भन्दै उहाँले नेकपा माओवादीका माग देश र जनताको पक्षमा नरहेको पनि दावी गर्नुभयो पूर्व गृहमन्त्री गौतमले चार दल बीचको बुद्धि सहमति र पच्चिस बुद्धि बाधाडका फुका खारेज गर्नुपर्ने भन्ने माओवादी माग पूरा भई देश राज्यविहीन अवस्थामा जाने हुँदा माओवादीको माग पूरा हुन नसक्ने चेतावनी दिनुभयो राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनाका विषयमा राष्ट्रिय विकास परिषदको बैठकमा छलफल हुँदैछ काठमाडौँको याक एन्ड एति होटलमा सुरु हुने बैठकलाई मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो योजना आयोगले विक्रमसम्म दुई हजार असीसम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने त्यसका लागि गरिबीको रेखा मुनि रहेको जनसङ्ख्याको प्रतिशत तेइस दशमलव आठ रहेकोमा अठार प्रतिशतमा झारण लगायतका विषयमा छलफल हुनेछ नेपाली सेनामा समायोजन भएका माओवादीका पूर्व लडाकुहरूले आज औपचारिक रूपमै आफ्नो जिम्मेवारी सम्हाल्दैछन् देशका देश विभिन्न ब्यारेकमा तालिम लिइराखेका पूर्व लडाकुहरूले आफ्नो तालिम केन्द्रमा अन्तिम कवालका प्रवक्ता सुरेश शर्माले जानकारी दिनुभयो आज सिपाही तथा अन्य पदमा रहेका एक हजार तिन सय बाहन्नजनालाई जिम्मेवारी दिने उहाँले बताउनुभयो अधिकृत तहमा श्रण भएका जनाको भने अझै दुई महिनाको तालिम अवधि बाँकी छ इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको सेनाले उनको पार्टी मुस्लिम ब्रदरहुडका नेताहरू विरुद्ध गिरफ्तार अभियान शुरू गरेको छ उनका कार्यकर्ता तथा पार्टीका अन्य सदस्यहरूलाई गिरफ्तार गर्न सेनाले वारेन्ट जारी गरेको हो मोर्सी यति नजरबन्दमा रहेका छन् उनी अन्य सदस्यहरू समेत उनकै घरमा नजरबन्दमा रहेको मुस्लिम ब्रदरहुडका प्रवक्ता गेहाद अल हदादले जानकारी दिएका छन् यसबीच अन्तरिम राष्ट्रपति अदली मन्सुरले देशवासीका नाममा सम्बोधन गर्दै लोकतन्त्रको स्थापना गर्न आफू लागि पर्ने बताएका छन् र त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् खेल बेलुका सभा आठ बजेपछि पोर्ट अफ स्पेनमा हुनेछ अघिल्लो खेलमा भारतलाई पराजित गर्दै उच्च मनोबल बनाएको घरेलु टोली वेस्ट इन्डिज आज पनि जितलाई दोहोऱ्याउने दाउमा रहनेछ भने भारत अघिल्लो खेलमा बेहोरेको पराजयको बदला लिने कोसिसमा रहनेछ अघिल्लो क्षणमा प्रवेशका लागि पाउन टोली भारतलाई आजको खेल र श्रीलङ्कासँग हुने खेल जित्नुपर्ने दबाव छ भारत पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार